गे <laughs> स्वागत आज़को यो रमाइलो आज कर्कट सङ्क्रान्ति यानि कि साउन एक गतिलाई ककट ककट साउने सङ्क्रान्ति कर्कट सङ्क्रान्ति पनि आज साउने सङ्क्रान्तिको पहिलो दिन भएर होला सायद प्रत्यक्ष एकदमै राम्रै देखिएको छ राज टेक्निकल सपोर्ट बाटो छौँ सोम र प्रत्यक्ष सँगसँगै हामीलाई तपाईँ स्टेसन र इन्टरनेटमा रेडियो अर्पण सुन्नु भएको छ जे आर फोर जय जस्ट जस्ट जस्ट फर इन्जोय होइन तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि विशेष गरी आज हामी एउटा रमाइलो कुराकानी गर्छौँ तपाईँसँग एउटा टपिक छ मसँग होइन जेरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू एन्ड फाइभ सिक्स थ्री थ्री थ्री थ्रीको लाइनमा कल गर्नु सक्नुहुनेछ विशेष गरी आजको टपिक विशेष गरी आजको यो टपिक चाहिँ अलिकति जति पनि विवाह लगाउनु हाम्रो लेडिज साथीहरू हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ अलिकति टार्गेट गर्छ जस्तो पनि लाग्छ तर त्यो होइन है तपाईँले यो साउनको महिनामा हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन बढी मात्रामा छ नेपालमा अहिले पछिल्लो समयमा त फेसनको रूपमा पनि यो साउन महिनामा हरियो चुरा अनि त्यसपछि मेहन्दीहरू लाउने प्रचलन बढिरहेको छ विशेष गरी विवाहित महिलाहरूले हरियो चुरा लगाउनु र व्रत बस्नु भनेको आफ्नो पतिको आयु चाहिँ दीर्घायुको लागि चाहिँ विशेष गरी व्रत बस्ने गरिन्छ हरिया चुराहरू लाएर साउनलाई चाहिँ विशेष गरी शिवाजीको पुरा पूजा आराधना गरेर चाहिँ मनाउने गरिन्छ okay, तर अहिले पछिल्लो समयमा अविवाहित महिलाहरूले पनि व्रत बस्ने हरिया चुरा मेहन्दी त केही सामान्य हो होइन तर हरियो चुरादेखि बाछा लिएर बस्ने शिवजीको पूजा गर्ने यो पछिल्लो समयमा यो प्रचलन अलिक बढी बढिरहेको छ वास्तवमा किन त अविवाहित महिलाहरूले शिवजीलाई पूजा गर्छन् है आज यो बारेमा कुराकानी गर्छन् यो प्रश्न मसँग कसरी आयो भने जब मैले प्रतीक्षालाई देखेँ प्रत्यक्षको हातभरि हरियो चुरा होइन अनि मेहन्दी सँगसँगै अलिकति राम्रो पहिरान है <laughs> हिजो अस्तिको भन्दा अलिकति बढी सुन्दरता त्यसले गर्दा पनि यो प्रश्न मनमा नै जागेर आयो कि साथीहरूलाई सुन्न थालिरहेको छ सो आज तपाईँसँग यो बारेमा कुराकानी गर्छौँ सँगसँगै तपाईँले कर्कोट सङ्क्रान्तिलाई कसरी मनाउँदैछौँ साउ एक गति अर्थात् साउने सङ्क्रान्तिलाई साथै हामी कर्कट सङ्क्रान्ति पनि भन्ने गर्छौँ स्वर्णमान अनुसार सूर्य दक्षिणतिर गई कर्कट रेखामाथि पुग्ने भएकोले यसलाई कर्कट सङ्क्रान्ति पनि भन्ने गरिन्छ है आजको दिनमा असाहारे वर्ष र हिलोबाट आउन सक्ने विभिन्न रोगहरूबाट बस्न लुतु पनि फाल्ने गरिन्छ हाम्रो गाउँको क्षेत्रमा विशेष गरी हिन्दू परम्परा अनुसार चाहिँ लुतु फाल्ने गरिन्छ चारतिर चाहिँ अगुल्टो फाल्नु पर्छ अरे आलको जुवालाई है त्यसरी दात लुतु खटिर जस्ता छाला रोगबाट बस्न कुकुराइने काग भलायो कुरिलो पानी सरो पुरेनी गलेनी जस्ता वनस्पतिहरू जलाएर होइन आँगन बाट साँझ चारै दिशतर्फ अगुल्टो फाल्ने पनि गरिन्छ र एउटा हाम्रो हिन्दू परम्पराको हाम्रो हिन्दू संस्कृतिको होइन हाम्रो धर्मको चाहिँ एउटा परम्परा एउटा संस्कृति चाहिँ साउने सङ्क्रान्तिलाई यसरी हामी बनाउने गरिन्छ स्वराज हामी एउटा गीत सुन्छौँ है कति राज एकदम भाइ नमस्ते हेलो So, राज रिसाउनु भयो तर राज रिसाउँदाखेरि साथीहरू रिसाउनु भए जस्तो छ है सुन्नु फेरि पनि अर्को साथीलाई कल गरिदियो भने हुन्छ तर हामी छुट्टै थुप्रै गाने गरौँ प्रतीक्षा है ठुलो प्लानिङ के छ वाइज प्लानिङ आजको दिनभन्दा पनि अब विशेष गरी सबैजना लेडिजहरू साउनमा व्रत बस्छन् होइन सबैले बस्नुहुन्छ अब त्यो हुन्छ नि आफ्नो आफ्नो आस्था हो त्यो आजको कर छैन तर आज हाम्रो विवाहित महिलाले त आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै हो भन्ने हामीले सुनिरहेको छौँ अभिवाहित महिलाले प्रश्न उठाइरहेको छ राजे सरोज भन्ने थाहा थियो तर आज साउने सङ्क्रान्ति नचिनु भनेर खानपिन भो त्यो एउटा राम्रै अवसर जस्तै मलाई धेरै माया गर्ने मैले पनि श्रीमतीमा भनेर बस्नुहोस् न के हुन्छ रोच्छ फगाइरहेछ <laughs> <laughs> <laughs> <नहीं>। <laughs> अरू के के भइरहेछ भएको छैन बेलुका आउनु सँगै रमाइलो गरौँला बरू बसेर अनि सरोजी आज हाम्रो प्रश्न के छ थाहा छ तपाईँलाई के यो साउन महिनामा विशेष गरी विवाहित महिलाहरूलाई हरियो चुरा लगाउने अनि त्यसपछि व्रत बस्ने गर्छन् आफ्नो श्रीमानको दीर्घको कामना गर्दै होइन तर अविवाहित महिलाहरूले पनि पछिल्लो समयमा यो पर्सोलन बढिरहेको छ कि अविवाहित महिलाहरूले पनि हरियो चुराहरू लगाउने अनि व्रत बस्ने गरिरहेका छन् खास के कारणले होला तपाईँलाई के लाग्छ अविवाहित नारीले ना पनि व्रत बस्नुको कारण भनौँ न अब आफ्नो लाइफ आफ्नो भविष्य राम्रो पाइयो जीवन साथी बिताउन पाइयोस् भविष्यमा कहिले पनि बाटो अचार नहोस् मानिसितको पुगोस् यस्तै किसिमको विचार धार बस्ला निस्क ए सम्झाउनु पर्दा फर्स्ट अफ अलिक शिगरलाई शान्ति लामा लक्ष्मी गुरुङ जहिले पनि घुमन्द लानु मगर अनि नरेन्द्र निरवाला सूर्य मालिक र सम्पूर्ण मलाई सजिलो फेसबुकमा पनि हरिया चुरा लगाएको हात त्यसै गरी मेहन्दी लगाएको हातहरू चाहिँ हरियोको हात मात्रै देखेको छ पुराए जस्तो कि है आज भएर चाहिँ किनकि आज मेहन्दी लगाउने हरिया चुराहरू लगाउने आज भएर चाहिँ अनि व्रत बस्ने होइन यस्तो खालको प्रशुनहरू बढिरहन्छन् है राज्यको साथी लाइनमा हुनुहुन्छ सो एकजना साथी लाइनमा हुनुहुन्छ उहाँलाई गाडीको स्वागत गरौँ हेलो है फेरिको कारण चाहिँ बोलाएको है फेरि त्यस्तो सोधैको लागि बाई गऱ्यो भनेर चाहिँ सुन्नु भएको छ तपाईँको आफ्नो सु अर्पण सबैको लागि सबैको लागि है इन्टरनेट अनलाइनमा रेडियोहरू पनि डट गर्नु सु भएर सुन्नु भएको छ सुन्नुहोस् भन्नुभएको र तिन सय तेत्तिसमा कल गरिदिइग्नु होला प्रोग्रामको स्टार्टिङमा एउटा सँग संग पछि आउँछु सुन्दै गर्नुहोस् अब सास फेन खोजा नि सासिं मत पैला चाल खोजा भासिंचू, मेरो मन कहीं टाड़ी जा रही सकिन यहाँको खुसी किन्न सकिनँ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 रियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ हार्डवेयर नेटवर्किङ चार वर्ष अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छालिस एक चौरातर अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुनश आधारभूत लेखा तालिम सञ्चालन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 साउन्ड सर्भिस खैरोहाडी चार मगनी चोक पर्सा फोन 0956 ना 582635 मोबाइल 9806825577 द बेस्ट साउन्ड सिस्टम फर हाई क्वालिटी प्रोग्राम कान्छो तिमी मलाई माया त गर्छौ नि हैन त्यो पनि सोधले कुरा हो र त्यसो भए बिहे गराउन त नाइँ दिदीको बिहे नै भएको छैन मम्मीलाई सोध्ाऊ अ हो त्यसो भए पल्सर बाइक मा घुम्न जाउ न त एकै छिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक लैहाल्छु नि हजार हमारा सेवाहर पलसर दु सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइकअप मैलेज राश्क सर्वाधिक बिक्री हुने, सचीस सी सी एक का डिस्कभर बाइक एक सी सी का प्लाटिना बाइक का साथै, ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर जाज कंपनी को आधिकारिक विक्रेता आशीर्वादी चार मगरी चौक प्रसाद तिरासी मोबाइल अंठानबे चार इका छोरा घरगहना को, को जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तरडियो कैमेरा को जिम्मा कसलाई एंड सेंटर हजूर हमीकहाँ शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगात विविध समारोह में स्तरीय भिडिओ सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्म बना पेमा हमीक राख्होस् संपर्क चौधरी फोटो एन भिडियो मिक्सिंग सेंटर खरिन चार पर्सा बजार चौबीस चो कोटी चौक स्थित होपराइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन्न अठारह दुई सौ छियानबे अंठानब्बे एक सौ बारह पचास छ सौ पचास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 हजुर हमी कहाँ रेमंडमल गिनी कपड़ा उपलब्ध छुनाई संबंधी संपूर्ण कार्य करवाह वर्तबंध का कपड़ा सुपथ मूल्य में पाइन संपर्क बाग्लु टेलर्स एंड सटिंग सुटिंग सेंटरिचार पर्स बजार प्रोपाइटर चित्रबहादुर परिवार मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी कहाँ संपूर्ण स्कूल का शिक्षक का ओहो, मेरो ले सारे दियो। न, हो मैं तो मेरे कंप्यूटर ने साहे धोका दिया फिर कई काम करना खोजो बिग्रेर हैरान होना इसका विश्वासिलोर रदो बनाने ठा कत होला।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 थप जानकारीका लागि सम्पर्क सिएस कम्प्युटर रत्नगरेक सौराचोक मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी शून्य चौवालिस प्रोपाइटर रूपक नेपाल एकांश कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस् ए, है। अंकल ए तिर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिट्युट सौर चोक गङ्ग प्लाजाको तेस्रो तलाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ एक छत्तिस छिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उन् पचास चार सय बयासी घर तथा कोटा सजावटका लागि तपाईँले एकपटक सम्झनै पर्ने नाम home decor awesome. हामी घर कारपेट हमी कहाी डोर कुम पाइन का अडी दियलो भेट संगी सात सीस मोबाइल अन्ठानबे चार एक छयास चार सय उन्तीस अन्ठानबे चार तिरपन्न बयालीस आठ सतहत्तर शाखा कार्यालय मेन रोड नारायणगढ़ बैंक नजिक कुछ बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल पर्दाहरू पर्दा पाइन आसिया होम डेकोर समझो आपको कोठा सजाउने सपना पूरा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 र हामी दुईजना प्रतीक्षा अनि सोम तपाईँको साथमा छ सा, है आज श्रम र एक गति है साउने सङ्क्रान्ति विशेष गरी, गरी। साउनको महिनामा व्रत बस्ने चलन छ सँगसँगै हरिया चुराहरू लगाउने छ भने विवाहित महिलाले त आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै सायद व्रत बस्ने सँगसँगै चुरा लगाउने गर्छन् तर अविवाहित महिलाले किन त यस्तो गर्छन् है आजको प्रश्न यही हो है प्रश्न पनि So, के के है? नो फोन स्वागत हेलो, नमस्ते, नमस्ते, जानिँदैन आ आ मलाई के खानियो खानियो के खानियो खानियो खाना खानियो हैन हैनियो हैन होला हजुर हैन होला किन तिमीले खाछैन र तिमीले खाछैन र मलाई खाइसम्म कहाँ खान हुन्छ त अरे हजुरले खानम हैन आ हामीले त एकदम खाइसक्यो किन नखाको नि यति खेर सम्म त्यसै त मैले चाहिँ किन नखानु भएको नि यति खेर सम्म म त एकदम दीजि भएर एकदम बिजी भएर है फेरी <laughs> खाने के मैले बल्ल पनि अलिअलि नाम भनिदिनुहोस् नाम बनी बनी हो नाम गया। गया। गया नाम घर रा? ना? के राजीको हजुर होइन सन्जु खानी अनि आज व्रत बस्ने चलन छ कि छैन भने अब साउने सङ्क्रान्ति अब हात पनि पहेँलै भयो होला है अनि हरिय भयो होला चुरोले मेन्दी लगाइएको छ होला है भर्खरै भएछ है अब आजको प्रश्न के छ थाहा छ राज भाइ अनि सुन्नु न जस्तै अब यो साउनको महिनामा विशेष गरी सोमबार सोमबार चाहिँ विवाहित महिलाहरू व्रता बस्ने गर्छन् हरियो चुर लगाउने गर्छन् है पतिको आफ्नो हरिया चुराहरू अनि <laughs> <laughs> शीवारी शीवारी गाजा अब मैले त्यही त असलपती पाइन्छ सोचेको छ जीवन साथी मैले पाऊ भेट होइन मलाई कहिले दुख नपरोस् त्यही भएर त होला नि अब है राजी वर्त बस्नुहुन्छ कि आजै आयनमा दा दाइले सोमार्को दिन म बाहेरे बस बस्यो सोमार्को 25 मा जहिरिन आज त बस्नु छ नि कस्तो सोध्नु वर्ष पुरै बस्नु हुन्छ है आज त बरतन बसी हुदै हुँदा नि है सुनको तने स्पेशल भयो नि त्यसअर्मा मात्र बस्नु पर्छ ना दिनुस् ना दिनुस् दुःख हुन्छ है अनि अनि के बुझिना नि ठुलो स्वरले बोल्नु ए दुःख हुन्छ भनेको सबैजना साथीहरू बस्नुहुन्छ होइन सबैजना साथीहरू पनि बस्नुहुन्छ म पनि बस्छु भन्ने हो कि हजुर मैले कहाँको पति पाहुना बस्नेको थिएँ कस्तो कुरा गरेँ यदि मनमा आस्था छ भने त बसिहाल्छ नि राधि अहिले ल अब सुन्छ नि अनि राज राजको लागि राज म सङ्किने रिसाउनु भएको नरिसाउनु भन्छु होइन उठाउन गाह्रो किन र अनि अनि मेरो बाबा मम्मी मेरो आफ्नो मान्छे स्वागत गरौँ हेलो नमस्कार नमस्कार को बोल्नु भयो हो आफ आफ आफ आफ्नो सा के साउन्ड लाग्यो व्रत बस्नु पर्छ भनेर आज पनि खानै नखाइकी किन हाम्रो गएको राज तिराको नयाबर जानीतिरको तपाईँको हरियो मेही लगाएर हातमा चुरा लगाउने मेहन्दी लगाउने होइन त्यो भिडमा तपाईँ पढ्नु पहिला इच्छा पहिला पहिला पहिलाको कुरा पहिला पहिलै भयो कि अर किनभन भयो यस्तो हो कि लाको लागि पनि त हुनु नि त आस्था होला प्रश्न अविवाहित महिलाहरूले व्रत बस्नु र हरिया चुरा लाउनुको कारण चाहिँ के हो आफ्नो हो भन्नुपर्छ कि बल्ल कुरो गइरो भयो बल्ल कुरो गइरो भयो ओके ल अब सम्झाउनु सुन्थ्यो अनिको लागि कता जानुभयो अनि मेरो घर परिवार नजिकै मेरो साथीले यसो लागि मलाई स्वटना Mm -hmm. राजले किन हात हल लाउनु भयो होला है फेरि हात हल लान्छ बजिरहेको छ यति बेला स्टोरी त है प्रत्यक्ष एकदमै आजबाट साउन्ड पनि सुरु भएको रहेछ त्यसले पनि हुनसक्छ तपाईँ बेहनती अनि नम्बो नम पालिस् है अब अरू कुराको त भयो नै नगरौँ है कसो तपाईँ कल गर्नु सक्नुहुनेछ जस पोइन्टमा के हो या किन के हो केटीहरूलाई सानो लायो भने चाहिँ एकदमै रमाउने उत्साह हुने गर्छ राज चाहिँ लोत्रो परिरहनु भएको छ राज एकदम यस्तो भएन है साथी लाइनमा स्वागत गरौँ हेलो नमस्कार हेलो हेलो नमस्कार हेलो नमस्कार हेलो भन्नुहुन्छ अनि त्यसो जान्नुहुन्छ अर्को साथी हुनुहुन्छ अरे ओके अर्को साथीलाई आइमा स्वागत गर्नु हेलो हेलो हेलो नमस्कार नमस्ते दादा नमस्ते तपाईंले त भन्नुभयो म कोलागबार शान्ति कोलागबार शान्ति है शान्ति okay, <laughs> ब्याकग्राउन्डमा गीत बजिरहेछ अगी ब्याकग्राउन्डको गीत कम गर्नुस् न हो रास के के भयो र के दाजाले के गर्न बा हो गीत बजिरहेछ ब्याकग्राउन्ड गीत त बस त गरे नि ब्याकग्राउन्डमा म्युजिक गीतहरु त बजिरहन्छ नि कस्तो शान्ति पनि है शान्ति जी हजुर बजिरहे छैन होला है अहिले त अ अहिले चाहिँ राम्रै ओके अनि खाना खानु भ साउन्ड नली सानो आइरा छ खाना भइसक्यो दादा ए होर साउन्ड नली सानो आछ खाना चाहिँ भइसक्यो है अब सब साथीहरुले साउन्ड कति ठुलो समझेर बुझदिनुस् न ग्यारो भइसक्यो यार ठुलो बनाउँ दा बनाउँ हुन्छ सन्ती जी हैन हाम्रो दादाले के गर्नुभा हो टेक्नि्सियन का दादाले साउन्ड सानो आइरा त्यही <laughs> <laughs> भयर साउन्ड मा चाहिँ सानो आउँछ त के गर्ने साउन्ड थाहा छैन अलो अलो साउन्ड मा आके हुन्छ सन्ती ए होर अनि शान्ति जी गर फोन के गर्दै <laughs> हुनुहुन्थ्यो <laughs> अनि अब विशेष गरी सहनमा त हरिया चुराहरू हातमा मिन्दी लगाउने गरिन्छ व्रत बस्ने गरिन्छ अन्त एउटा अविवाहित हुनुहुन्छ है तपाईँ ओहो कुरो फरक परेछ त्यसो भए सुन्नुहोस् न त्यसो भए जस्तै अविवाहित साथीहरूले कि हाम्रो महिला साथीहरू जति पनि अविवाहित हुनुहुन्छ नि मेन्दी लगाउनु त्यो त सामान्य हो तर चुरा लगाउने अनि जस्तो विवाहित महिलाहरू आएको छ भने अविवाहित महिलाहरू किन बस्नु होला भनिदिनुहोस् न त्यो त हो आफ्नो आफ्नो कुरा हो होइन तैपनि विश्वास आस्था भन्ने कुरो सबैको एउटै हुन्छ एउटै हुनुपर्छ भन्ने पनि छैन है एकदमै आफैलाई बिर्सेर आस्था गर्छन् विश्वास गर्छन् कसैले अलिअलि गर्छन् कसैले विश्वासै नगरिरहे पनि हुन्छ है पनि छैन थाहा त होला नि किन यस्तो गरायो होला निर कि थाहा छैन र खै मलाई त त्यो थाहा भएन अविवाहित महिलाहरूले राम्रो श्रीमान पाओस् भनेर होला नि जस्तो अन्तिममा सर्वप्रथम हजुरको लागि अनि दिदीको लागि अनि टेक्निसियनको दादाको लागि अनि अर्पण होल युनिटको लागि अनि मेरो मान्छेको लागि अनि त्यहाँबाट मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि लामा हुन ला जस्ट यो साउन महिना गर्नु सोमबार है अर्को साथी लाइन स्वागत गरौँ हेलो ठीकै सा खाना नुयो खाना खानि कुबुल्नु भो क ख बाटे कुबुल्नु भो म देरि टाडाको मान्छे देरि टाडाको नजिक गरेर आउनु भयो नि त है त्यति त होछ र ला का बिछि न सक्छ त्यति अझै नजिक पनि हुन सक्छ के गुडो बुझ है है ओ कुबुल् आज देरि भयो गर्नु भयो भने देरि भएन हो रे के भन्नुस् त मेरो शुभ नाम आजै म नाम भन्नुस् नाम भन्नुपर्छ र खै अब सबैले भन्नुभएको छ भन्नै पर्छ मेरो त एकदम ठिक छ है स पनि हुनु पर्यो पन नि डेंजर सो, सो के सोमबाइ डेन्जर हुनुहुन्छ हिमै त नजिकै कोही पर्दैन पऱ्यो त उड्यो त्यस्तो डेन्जर खतरा एकदम खतरा डेंजर तपाईँले भनिदिनुभयो त्यसो व्रत बसेर भए पनि खोज्नुपर्छ भएको अरे <laughs> हजुरलाई के है भन्ने एकछिनमा साथीहरूले कल गर्यो भनेर अनि <coughs> एउटा कुरा सोधौँ न जस्तै गरी अझ साउने सङ्क्रान्ति है अब साउन महिनाको हरेक सोमबारमा चाहिँ विशेष गरी विवाहित महिलाहरू हातमा हरियो चुरा लगाउने अनि व्रत बस्ने आफ्नो पतिको दीर्घायुको कामना गर्दा व्रत बस्ने गर्नु है तर अविवाहित महिलाहरू पनि व्रत बस्ने प्रचलन पछिल्लो समयमा बढी छ अनि हरियो पनि मलाई चाहिँ अब मैले मेरो आफ्नो पढाइको लागि होइन कसै कसैको अब जोसँग अफेर चढाए उसँगै बिहा होस् भनेर होला होइन खोसी खोसी खा, खान को खान राम्रो केटासँग बिहा होस् भनेर होला अन्त एन्जेल कसलाई अब एट लास्ट कसलाई कोही पनि छैन सम्झिने मान्छेहरू है अब सबै साथीहरूलाई सम्झिन्छ एंजुलको लागि एञ्जुलको लागि ल ला... अझै लक्की हो हैन एञ्जुलको लागि लक्की हो हैन त मेरो लागि पनि लक्की होला है त्यो त न भन सबैको लागि लक्की हुन्छ तिम्रो लागि मात्र होइन होला है फेरि राजको लागि पनि म खबर गरे हेर न राजको लागि पनि लक्की हो हामी सबै जनाको लक्की हो नि है राज लक्की नै हो रे हो राजको लागि त झन् लक्की हो नि ओके मैले कहिले पनि नसमझेको हैन सर समथिङ्स को लागि ओके मेरो द मोमेन्ट हुन्छ नि अहा एउटा कुरा है राजको विवाह चाहिँ भएको छैन जोगाइनँ राज बोल्दा बिस वर्षको हुनुभयो एक्काइस वर्ष अगाडि चाहिँ विवाह गर्नु भएको है एक्काइस वर्ष अगाडि राजले विवाह गर्नु भएको भर्खर वर्षको चाहिँ आजु, आजु, को अब होला अब भाइ साथीहरूले पनि अब मेरो लागि पनि यस्तो हस्बेन्ड भइदियो हुन्थ्यो मेरो लाइफ पार्टनर यस्तो भइदियो हुन्थ्यो होइन अलिकति राम्रो सोचेर चाहिँ व्रत बस्नुभयो होला अब राम्रो जस्ट राइट है र अन्तिममा एउटा नमस्कार। एक नमस्कार मिलाइ सम्झेरा हेरा जु